गएको अंकमा हामीले साइकलोजीको कार्यक्षेत्र आत्महत्या सम्बन्धी सामग्री प्रस्तुत गर्यौँ यसपालिमा धेरै गर जसो साथीले जीवनमा केही समस्या पर्दा टेन्सन भयो भन्ने कुरा गरेको सुनिन्छ हामीमा यो टेन्सन भन्ने शब्द यति लोकप्रिय छ कि सबैको जिब्रोमा झुन्डिएको छ आजको कार्यक्रममा हामी साथीलाई यो टेन्सन जसलाई हामी साइकोलोजीमा स्ट्रेस अर्थात् तनाव भनेर भन्छौँ त्यसको बारेमा चर्चा गर्छौँ अचम्मकको कुरा त अङ्ग्रेजी नजानेको मान्छेले पनि टेन्सन भन्ने शब्द प्रयोग गरेको सुनेको छु मैले हुनपरे सुजन आजकल तनाव कसलाई छैन र सरल भाषामा भन्दा हामी टेन्सन भन्छौँ शब्द र यसको अर्थबारे पहिलो खण्डमा कुरा गर्छौ यो खण्डमा के कुरा गर्छौँ दोस्रो खण्डमा मानसिक आघातले हुने तनावले गर्दा उत्पन्न हुने मानसिक अवस्था पिटीएसटी अर्थात् पोस्ट ट्रेटिक स्ट्रेस डिसर्डरको बारेमा कुरा गर्छौं विशेष गरी भूकम्प पछिको अवस्थालाई मध्यनजर गर्दा यो विषयमा कुरा गर्न एकदमै जरुरी छ किनभने भूकम्प र पिडिएसटीको नजिकको सम्बन्ध छ हो हामीले भूकम्प पीडितहरूसँग प्रत्यक्ष अन्तक्रिया गरेर यसको बारेमा सामग्री पनि बटुलेका छौँ त्यो पनि सुनाउँछौँ र तेस्रो खण्डमा सधैँ जसो हाम्रो साइक विज्ञान टिप पनि त छ नि होइन छ नि र आजको साइक विज्ञान टिपमा तनावलाई कसरी कम गर्ने उपाय बारेमा जानकारी दिन्छौँ स्ट्रेस अथवा तनाव नहुने मानिस बिरलै हुन्छन् जीवनको एउटा यथार्थ पनि तनाव हो अनिनी सुजन योबाट भाग्न कोही पनि सक्दैन बरु तनावलाई राम्ररी बुझेर त्यसको व्यवस्थापन गर्दा हामीलाई कम तनाव हुन्छ हो कृपा त्यसैले आजको अङ्कमा तनाव के हो र यसको कसरी व्यवस्थापन गर्न सकिन्छ त भन्ने बारेमा कुरा गर्छौ सुजन यो प्रश्नबाट सुरु गरौ न त तनावलाई साइकोलोजीमा सरल भाषामा कसरी व्याख्या गरिएको छ जब वातावरणमा केही किसिमको परिवर्तन हुन्छन् त्यसलाई अँगाल्ने क्रममा उत्पन्न हुने शारीरिक र मानसिक प्रतिक्रियालाई तनाव भनिन्छ र अझ सरल तरिकाले बुझ्दा यदि केही कुराले हाम्रो शारीरिक र मानसिक सन्तुलनमा गडबडी गराउँछ र त्यसले उत्पन्न गराउने प्रतिक्रियालाई तनाव भनिन्छ उदाहरणको लागि यदि भोलि परीक्षा छ र आजसम्म केही नपढेको अवस्था छ भने हामीलाई तनाव उत्पन्न हुन सक्छ यसमा भोलिको परीक्षा एउटा वातावरण भयो र त्यो वातावरणमा आफूलाई ढाल्न नसक्दा उत्पन्न हुने प्रतिक्रिया जस्तै डर चिन्ता मुटुको धडकन बढ्नु अनिन्द्रा पसिना आउनु भोक नलाग्नु आदि सबैलाई एकै फेरिनी कृपा तनावलाई नकारात्मक हिसाबले मात्र बुझ्थे तर पढ्दै जाँदा तनाव सकारात्मक पनि हुँदो रहेछ सकारात्मक तनावको उदाहरण देउ न त कृपा हुन्छ अघि उदाहरणलाई दुई तरिकाले बुझ्न सकिन्छ पहिलो तरिकामा अघिल्लो उदाहरणमा भने जस्तै भोलि परीक्षा छ तर केही तयारी छैन त्यस्तो बेलामा नकारात्मक तनाव हुन्छ तर यही अवस्थामा के हुनसक्छ भने यदि जसको भोलि परीक्षा छ र उसले पढेको कुरा धेरै थाहा छ र उसलाई पढेको कुरा धेरै थाहा छ र उसमा आत्मबल पनि छ भने त्यो बेलामा उसलाई सकारात्मक तनाव हुन्छ ए भनेपछि सकारात्मक तनावमा चाहिँ परिस्थिति आफ्नो काबुमा हुन्छ र त्यसले अझै धेरै उत्प्रेरणा पनि दिन्छ तर नकारात्मक तनावमा चाहिँ परिस्थिति आफ्नो काबुमा हुँदैन र त्यसले हतोत्साइ पनि गर्छ होइन त तिमीले ठीक भन्यौ सुजन तनाव स्ट्रेस लाई एउटा परिस्थितिको रूपमा लिन सकिन्छ यसलाई सकारात्मक या नकारात्मक बनाउनु चाहिँ आफ्नो हातमा चा। हुन्छ यो पनि एक किसिमको तनाव व्यवस्थापन हो कृपा अघि हामीले तनावको व्याख्या गर्दा त्यहाँ प्रतिक्रिया भन्ने शब्द थियो याद गर्यौ मलाई पनि प्रतिक्रिया भन्नाले के रहेछ त भनेर प्रष्ट हुन मन थियो तिमी नै यसको बारेमा भनिदेऊ नौ तनाव उत्पन्न हुँदा दुई किसिमको प्रतिक्रिया देखिन्छन् त्यसलाई अङ्ग्रेजीमा फाइट वा फ्लाइट रेस्पोन्स भनिन्छ नेपालीमा त्यसलाई उल्था गर्दा लड्नु अथवा भाग्नु प्रतिक्रिया हुन्छ यी दुई प्रक्रियाले काम गर्दा हामीमा मानसिक र शारीरिक रूपमा परिवर्तनहरू हुन्छन् जस्तै हाम्रो शरीरमा हार्मोनको सञ्चार बढी हुन्छ मुटु बढी धड्किन्छ ब्लड प्रेसर बढ्छ पाचन प्रणाली अवरुद्ध हुन्छ डर लाग्छ सोचाइ प्रक्रियामा ढिला सुस्ती हुन्छ आदि इत्यादि भनेपछि तनावको अवस्थामा के त हामीले परिस्थितिको सामना गर्नु पर्यो वा परिस्थितिबाट उम्किनु पर्यो होइन त हो तिमीले ठिकै बुझ्यौ कृपा यो त भयो तनाव अर्थात् स्ट्रेसको आधारभूत जानकारी अब तनाव के कारणले उत्पन्न हुन्छन् यसका असरहरू र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ त भन्ने बारेमा चर्चा गरौँ हो यही विषयमा जानकारी लिनका लागि हामीले अमृता फाउन्डेसनको एक संस्थापक तथा मनोविमर्शकर्ता रमा कार्कीसँग कुराकानी गरेका छौँ रमा कार्की लामो समयदेखि मनोसामाजिक परामर्शकर्ताको रूपमा विशेष गरी बालबालिकाको क्षेत्रमा काम गरिरहनु भएको छ आउनुहोस् अब सुनौँ उहाँसँगको कुराकानी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ धन्यवाद कृपा आज हामीले तनाव यहाँ अर्थात् स्ट्रेसको कुरा गरिरहेका छौँ स्ट्रेसका जेनरल स्ट्रेसको कारण चाहिँ के के हुन्छ म्याम अब स्ट्रेस भनेपछि अब हामी नेपालीमा तनाव भन्छौँ होइन अब चलन चल्तीको भाषामा अहिले स्ट्रेस भनेर सबैको टिप अफ द टङ्गमा पनि छ यो अब विभिन्न कारणले हुनसक्छ जस्तो अब आफैमा कुनै डिजिज कन्डिसन छ भने पनि भयो एउटा बायोलोजिकल कन्डिसनले होइन स्ट्रेस चाहिँ आफै चाहिँ साइकोलोजिकल टर्म नभएर चाहिँ बायोलोजिकलसँग रिलेटेड लङ टर्म डिजिज लाग्यो भने त्यो आफैलाई पनि स्ट्रेस हुन्छ अनि अरू चाहिँ अब त्यो साइको सोसियल फ्याक्टरहरू जस्तो सोसाइटीमा देखेका फ्याक्टरहरू होइन जस्तो अहिले हामी सबैलाई स्ट्रेस छ होइन एउटा स्ट्रेस हाम्रो चाहिँ फर्स्ट डिजास्टरबाट एउटा स्ट्रेस थियो अनि अर्को चाहिँ अहिले म्यानमेड डिजास्टर भइरहेको छ जस्तो हामी डेली लाइफमा हामीलाई भइरहेछ नि त काम गर्नलाई असर परिरहेछ त्यसले पनि स्ट्रेस हुन्छ र तर स्ट्रेस चाहिँ कुन हदसम्म नर्मल हुन्छ भने हामीलाई चाहिँ स्ट्रेस हुनुपर्छ डेली लाइफमा अगाडि बढ्नलाई तर तपाईँको एक्टिभिटी डेली लिभिङ लाइफमै त्यसले असर पर्छ अथवा हामी त्यो स्ट्रेसमा भने चाहिँ त्यो चाहिँ एउटा फेरि अवस्था पुग्न सक्छ भनेपछि यसले जबसम्म नकारात्मक असर ल्याउँछ त्यसपछि चाहिँ त्यो स्ट्रेस अलि घातक अथवा डेन्जर साभावित हुनसक्छ सक्छ त्यसले डिस्ट्रेसमा चाहिँ त्यो स्ट्रेस चाहिँ डिस्ट्रेसमा परिवर्तन हुनु भएन होइन अब थोरै थोरै स्ट्रेस छ हामीले पनि हुन्छ स्टुडेन्टलाई भनौँ न अहिले सानो सानो बच्चाहरूको कुरा गरौँ हामीले भन्छ तिमीलाई रमाइलो छ भनेर उनीहरूलाई स्ट्रेस छ तपाईँलाई आफूले सकिन्सी किताब बोकेर जानु पऱ्यो अनि स्कुलमा टिफिन हाल्नु पऱ्यो होमवर्क छ यो छ होइन सबै गएर तर अब कोही कोहीले चाहिँ अब इन्डिभिजुअल डिफ्रेन्ट हुन्छ उसले चाहिँ कसरी चाहिँ त्यो स्ट्रेसलाई चाहिँ लिन सक्छ त्यो इम्पोर्टेन्ट हो होइन अनि अब हामी सिकाउँछौँ नि त हाम्रो बच्चालाई यसरी किताब लैजाऊ यति लैजाऊ रुटिन मात्रै हालेर भनेर उसले म्यानेजमेन्ट गर्न जानेन अनि त्यहाँ फेरि डिस्ट्रेसको अवस्था सृजना भयो हजुर म्याम एक त जेनरल स्ट्रेसका कारणहरूको कुरा गऱ्यौँ अब चाहिँ यसका असरहरू चाहिँ के के हुनसक्छ असर चाहिँ अब एउटा चाहिँ सर्ट टर्म असर पर्छ होइन जस चाहिँ हामीले चाहिँ रिजल्भ गर्न सक्छौँ त्यसलाई समाधान गर्न सक्छौँ जस्तो साथीहरूसँग कुरा गरेर हामी होइन टी टाइम टक भन्छौँ होइन ब्रेकको टाइममा गरेर अथवा कसैलाई चाहिँ सेयर गरेर गर्न सक्छौँ तर त्यो जसको चाहिँ त्यस्ता सम्भावनाहरू के पनि छैन अनि त्यहाँ चाहिँ अब साँच्चीकै चाहिँ एउटा प्रब्लम अवस्था सृजना हुन्छ जस्तो अब एउटा इक्जाम्पल दिउँ न हामी भूकम्पमा तपाईँहरू पनि खटिनुभयो हामी सबै खट्यौँ होइन जसले चाहिँ पछि चाहिँ इमिडिएट चाहिँ डिजास्टर रिलिफ प्रोग्राम पाएँ सोसियल सेक्युरिटी पाएँ उनीहरू केही हदसम्म उनीहरूको घाउमा मलम लगायो तर जसको कोही पनि छैन त्यहाँ सम्भावनालाई सोसियल सेक्युरिटी छैन कसैका त्यहाँ पहुँचै पुगेको छैन भने त्यहाँ चाहिँ फेरि एउटा अवस्था सृजना हुन्छ र त्यो मान्छेले के गर्ने त एउटा चाहिँ उयो भन्छ नि ऊ मर्नुभन्दा बौलाउनु निको भनिसकेपछि स्ट्रेस भएपछि चाहिँ त्यो एउटा माम यी चाहिँ व्यवस्थापनतिरको पनि हामीले कुरा गऱ्यौँ होइन जस्तै कसैसँग कुरा गरेर पनि व्यवस्थापन हुनसक्छ एक्ज्याक्टली असरहरू जस्तै स्ट्रेसले पिटिएसटी पनि अझ स्ट्रेसले पिटिएसटी त ट्रमाले हुन्छ तर यदि स्ट्रेस भयो त्यही ट्रमामा स्ट्रेस बढी हुँदै गयो भने पिटिएसटीको सम्भावना भन्छ एउटा त्यस्तै अरू के के असर जुन चाहिँ स्ट्रेसले नै निम्त्याउने जस्तो तपाईँले भन्नुभयो जस्तै पिटिएचडी चाहिँ कुनै ट्रमामा आघात पऱ्यो तर त्यो चाहिँ ट्रमा चाहिँ अलिकति पनि त्यहाँ मलम लगाइएन र स्ट्रेस चाहिँ ब्रिडिस्पोजिङ फ्याक्टरको रूपमा अझै त्यहाँ चाहिँ तपाईँलाई होइन अरू एक्स्ट्रा चाहिँ उसले चाहिँ रेस्पोन्सिबिलिटीहरू बियर गर्नु पऱ्यो जहाँ चाहिँ उसले केही पनि रिजोल्युसनहरू देख्दैन भने चाहिँ त्यहाँ चाहिँ एउटा कन्डिसन खडा भयो त्यो एउटा भयो होइन अब अर्को लङ टर्म असरहरू चाहिँ कसरी पर्छ भन्दाखेरि उसले चाहिँ काहीँ पनि आफूले चाहिँ सम्भावनाको कुराहरू गरेन जस्तो हामी साथीसँग कुरा गर्छौँ त्यो एउटा चाहिँ हाम्रो एक्सप्रेसिभ एउटा प्लेटफर्म भयो होइन हामीलाई साँच्चीकै त्यसले डेली लाइफमा एक्टिभिटीमा चाहिँ हामीलाई असर पारेको छ भने हामी जान्ने बुझ्नेहरू चाहिँ हामी अलिकति साइकोलोजिटसँग जानै भन्छौँ होइन साइकोलोजी त्यहाँ तपाईँलाई सेल्फ हेल्पका कुराहरू आफूलाई कसरी कोपिङ गर्ने सिकाउँछ अथवा तपाईँ कुन एउटा चाहिँ उसमा बसिरहनु भएको छ त्यसलाई चाहिँ तपाईँलाई चाहिँ अलिकति टिप्सहरू दिन्छ होइन साइकोथेरापी गरिन्छ साइकोथेरापी भनेको टकथेरापी नै हो हामी त्यहाँ गर्छौँ होइन तर त्यो पनि सम्भावना नदेखेका त्यहाँ चाहिँ पहुँच नपुगेका मान्छेहरू चाहिँ साँच्चीकै चाहिँ एउटा चाहिँ ट्रमा र स्ट्रेससँग रिलेटेड भएको अरू कुराहरू स्ट्रेस चाहिँ आफै डिजिज होइन तर यो चाहिँ एउटा प्रिडिस्पोजिङ फ्याक्टर हो यसले भनेपछि यसले अरू धेरै कन्डिसन अथवा प्रब्लम निकाल्न सक्छ जस्तै इभन स्ट्रेस प्रिडि डिपोजिसन भइसक्यो भने सुइसाइडल एट्याम्प पनि गर्न सक्छ अथवा अरू विभिन्न मेन्टल कन्डिसन हुनसक्छ म्याम अब चाहिँ अन्त्यमा यो स्ट्रेस जेनरल स्ट्रेसलाई व्यवस्थापना चाहिँ हामीले कसरी गर्न सकिन्छ जस्तो हामीले धेरै एकैचोटि हामी प्रोफेसनलकै जानुपर्छ भन्ने पनि छैन होइन कतिपय कुराहरू त हामीले भनौँ न आफै पनि सेल्फ हेल्प भन्ने टिप्सहरू हामीले गर्छौँ जस्तो हामी चाहिँ बिहान उठ्छौँ होइन जस्तो स्ट्रेस भयो भने कहिले के हुन्छ भन्दाखेरि त्यो कामै गर्नु मलाई तपाईँलाई त्यही कुराले ट्रिगर गरिरहेको छ बिहान ओछ्यानबाट पनि उठ्न सक्दैन होइन त्यो एउटा हुन्छ अनि काममा तपाईँ जानुहुन्छ काममा तपाईँलाई चाहिँ त्यही मनै लाग्दैन त्यो पनि एउटा अल्टरेसन भयो आफ्नो डेली लाइफमा होइन हामीले गर्न सक्छौँ जस्तो साथीसँग कुरा गरेर साथीले टिप्स दिन्छ त बिहान उठेर अलिकति मर्निङ वाक नगरौँ नभए चाहिँ अर्को साथी भेटिन्छ होइन mm -hmm. अनि हामीले चाहिँ कुनै पनि क्रिएसनल कुराहरूमा आफूलाई चाहिँ इन्भल्भ गर्न सक्छौँ जस्तो प्लेहरू हुन्छ mm -hmm. होइन त्यसबाट पनि हाम्रो किन भन्दाखेरि स्ट्रेसले बडीहरूलाई चाहिँ एउटा चाहिँ साइको सोम्याट सोम्याटिक उयोहरू लिएर आएर सङ्कुशन नि बडीहरू अलिकति त्यो खुल्छ होइन अथवा केही पनि भएन भने हामी म्युजिकहरू पनि उयो गर्न सक्छौँ तर फरक पर्छ है तपाईँ कुन स्ट्रेसमा हुनुहुन्छ र त्यो म्युजिक पनि कहिलेकाहीँ प्रिडिस्पोजिङ फ्याक्टर भन्छ कुन म्युजिकले चाहिँ आफूलाई उयो गर्न सक्नुहुन्छ होइन आफूलाई थाहा हुन्छ आफ्नो बडीको यदि होइन भने चाहिँ हामीले चाहिँ तपाईँलाई हामी साइकोलोजिस्ट होइन साइकोथेरापीसँग अब नेपालमा चाहिँ टेलिटक थेरापी भन्ने छैन होइन तपाईँहरूको अर्गनाइजेसन साइक विज्ञानले गरिराखेको छ त्यो एक घन्टा दुई घन्टा भए पनि होइन एउटा कन्सेप्ट बस्दैछ अब अहिले चलन चल्तीमा हो भने चाहिँ धेरैजना भयो भने चाहिँ कस्तो भन्छ भने उनीहरू झामी झाम्री कहाँ जाने कता गएर आइसकेपछि मात्रै मेडिकेसन युज गर्ने किनभने साधारण स्ट्रेसमा मेडिकेसन युज गर्नुपर्छ भन्ने चाहिँ लाग्दैन होइन मेडिकेसन त लास्ट रिसोर्ट हो तर यहाँ चाहिँ स्ट्रेस भयो भने बित्तिकै चाहिँ अब मेडिकल सपमा होइन म तिन दिनदेखि निन्द्रामा गरेर चाहिँ पनि चाहिँ एउटा सजेसन दिन्छ त्यसमा गइरहेको छ त्यो चाहिँ होइन हजुर भनेपछि सामान्य स्ट्रेस चाहिँ अब इभन टकथेरापी अथवा रिलिजिङ अब कसरी भेन्टिलेटर कसरी ट गर्ने त्योतिर हामी जान लाग्न लाग्नु पऱ्यो अलिक धेरै बेसी स्ट्रेस हुन थाल्यो स्ट्रेसले हामीलाई धेरै हाम्रो लिभिङ डेली लाइफलाई नै ह्याम्पर गऱ्यो भने चाहिँ हामी काउन्सिलर साइकोलोजिस्ट साइकेट्रिपोर् देखाउनु पऱ्यो देखाउन जानु पऱ्यो किनभने उहाँहरूले केही चाहिँ तपाईँहरूलाई दिनुहुन्छ टिप्स दिनुहुन्छ जसले गर्दा तपाईँलाई सजिलो हुनुहुन्छ वहाँ उनुन्थियो रमा कार्की हामीलाई तनावको कारण त्यसका असर र तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर जानकारी दिँदै तनावको विषय यति गहिरो छ कि दिनभरि चर्चा गरे पनि सकिँदैन आउने अङ्कहरूमा यसको विभिन्न आयामको बारेमा चर्चा गर्दै गरौला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 भूकम्पपछिको अवस्थामा पिडिएसटीको खतरा नेपालमा छ यस्तो अवस्थामा पिडिएसटी को सङ्केत चाँडोभन्दा चाँडो पहिचान गरेर यसको निवारण गर्न ढिलाइ गर्नु हुँदैन हो सुजन तिमीले भनेको कुरा एकदमै सान्दर्भिक छ साथीलाई पिडिएसटी के हो भनेर जिज्ञासा लागेको हुन सक्छ सुजन तिमीले यसको बारेमा छोटकरीमा भनिदेऊ न अवश्य कृपा पिडिएसटी अर्थात् पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर एउटा मानसिक अवस्था हो जसमा कुनै मानसिक आघात पर्ने घटनापछि केही मानिसहरूमा विशेष किसिमका लक्षणहरू देखिन थाल्छन् ती लक्षणहरू के के हुन् ती लक्षणहरू विशेष गरी तीन प्रकारका हुन्छन् पहिलो मानसिक आघात भएको घटना फेरि अनुभव गर्ने जस्तै डरलाग्दो सपना देख्ने बार बार दिमागमा त्यही घटनाको सोचाइ आइरहने र घटना भएको दृश्य मानसपटलमा झलास्सा हुने दोस्रो आघात सम्झाउने क्रिया सोचाइ अनुभूतिलाई पछाउने र स्तब्ध हुने र तेस्रो बड़ी उत्तेजनात्मक र चनाखो हुने जस्तै कम निन्द्रा लाग्ने तर्सिने आदि यस्तो त मलाई भुइँचालो गएपछि केही दिनसम्म अनुभव भयो अहिले पनि कहिलेकाहीँ कता कता मनमा डर लागिरहन्छ हो भुइँचालोपछि यस्तो प्रतिक्रिया आउनु सामान्य कुरा हो तर भुइँचालो गइसकेको तीन महिनापछि पनि यस्तै प्रतिक्रियाहरू जनाउन थाल्यो भने फेरि पिडिएसटीका लक्षण हुन सक्छन् हामी चुच्चेपाटीको भूकम्प पीडितको शिविरमा गएका थियौँ यस्तै लक्षणहरू छन् कि छैनन् भनेर बुझ्नका लागि एकैछिन लागौ चुच्चेपाटी स्थित भूकम्प पीडितको शिविरतर्फ ए मेरो नाम चाहिँ केशव आचार्य सिन्नु पालो कुञ्चोक घाट मेरो के चाहिँ भन्नु होला भनेदेखि मेरो घरमा अब भूकम्प होइन यो वैशाख बाह्र गतिको भूकम्पले चाहिँ मेरो छोरीको छोरो नातिसहित कागीआमा अनि छिमेकी दाई ओल्लो बल्ल घर ओ बल्लो घरको अनि भत्जो चारजना त्यो बाइस घरको टोलमा चारजना बेच्नुभयो हजुरलाई त्यो त्यो दिन सम्झिँदाखेरि जुन दिन भिचालो भयो अझै अझै त्यो गइसकेपछिको जुन डर हुन्छ मलाई थोरै दिन मगा कमी त थोरै कमी हो होइन तर तै पनि यसो गाडीको आवाज अनि कतै कोठा यसो कोठातिर कोठातिर बसिया बेलामा अब त्यो गाडुङ गुड गर्दा चाहिँ फेरि अन्त महसुस चाहिँ भइरहेको छ थोरै अलि मलाई पनि अलिक थोरै सम्झिनु पनि कमी छ म कहाँ चाहिँ ए अनि त्यसपछि हजुरलाई जस्तै मानिसहरूसँग बोल्दाखेरि जिजो लाग्ने एक्लै बस्दा म लाने त्यस्तो मलाई एक्लै चाहिँ होइन मलाई मानिससित चाहिँ एक्लै बस्दा चाहिँ बरु अलिकति उलाग्छ कता कता केही सोचिन्छ होइन अनि जता बरू मान्छेहरू छन् भने त्यहाँतिर बरु अरू अरू कुराहरूले पनि यसो टक्कटुक्क त्यो बिर्सिने कुरो हुन्छ म जति चाहिँ अरू सङ्गतभित्र चाहिँ बस्न चाहिँ बढी मन पराउँछु एक्लै हुँदा चाहिँ त्यो पुरानो कुराहरू अनि आफ्नो संरचनाहरू होइन अब त्यहाँ गाई भैँसी बाख्रा घर गाउँ बेसीको घर या गोठ या सबै कुराहरू तँ सम्झिन्छ होइन अनि त्यो नाति एउटा सम्झिन्छ छोरीको छोरो आफ्नै ओछ्यान्मा आफ्नै कोठामा मऱ्यो होइन अब पाँच मिनट सात मिनट अगाडि तँ नातिसित गफ गरेँ एघार महिनाको नाति होइन पाँच सात मिनट पछाडि अब गइयो गो, होइन त्यसकै अहिले याद आउँछ थोरै अब कुरो गरेर आँसु पनि आउँछ त्यही छ मेरो फुलमाया राई घर छ तपाईँले भुइ भुइँचालो गयो नि त्यो त्यसपछि तपाईँलाई कतिको डर लागिरहेको छ डर त मलाई बहुतै भात खान यसो कोठामा भनौँ फुटेको कोठा छ त्यहाँ नै भात खान जाँदाखेरि पनि मलाई त भुइँचालो आयो जस्तै लागिरहन्छ कति मेरो छोराछोरीसँग म के भन्छु भने भुइँचालो आयो कि के आयो भनेर भन्छु भाग भाग आमा भन्छन् जिस्काइदिन्छन् छोराछोरीले है हजुर डर लाग्छ धेरै डर लाग्छ बाबु अनि मलाई चाहिँ भुइँचालोकै धेरै डर लाग्छ मलाई तरास धेरै लाग्छ कि अनि निन्द्रामा त्यस्तो सपना नराम्रो देखिने त्यस्तो हुन्छ सपना बाबु कोही बेला बिर्सिहाल्छु सपनामा धेरै ऊ डर लाग्छ सपनामा पनि हुन्छ नि नानी कोही बेलाको त्यस्तै हुन्छ मलाई कोही बेला त कस्तो हुन्छ कस्तो कस्तो चपना देख्छु त्यो बिर्सिहाल्छु फेरि हजुरलाई छ नि जस्तै अरूसँग बस्न लाग्ने एक्लै बस्न मन लाग्ने अब यो चौरमा आएपछि अलिकति साथीहरूसँग बोल्नले गर्दाखेरि अलिकति मेरो दिमाग हलुको हलुको भयो जस्तो भएको छ न घरमा गयो भने त यसो कोठामा गयो भने त हेरचाहमा गयो भने त मलाई त भुइँचालो आइहाले जस्तो लाग्छ यहीँ बसेको हो ऊ काभ्रेबाट आएको हो पहिलाको बासिन्दा थलो चाहिँ काभ्रे हो अब यो भुइँचालो गइसकेको जुन कुरा छ नि भुइँचालो जाँदाखेरिको कुरा अहिले कतिको याद आउँछ तपाईँलाई याद त अब आज सपना नै हो भुइँचाल घुमाएर बेला बेलामा आइरहन्छ अब सुतो सम्झना आउँछ होइन त्यो कुरा याद गर्दाखेरि एकदमै डर त्रास डर लाग्छ अनि अहिले चाहिँ तपाईँलाई जस्तै मान्छेहरूसँग कतिको घुलमिल गर्न मन लाग्छ कि एक्लै बस्नु मनलाग्छ कि मान्छेसँग बोल्दाखेरि बोल्नु मन लाग्दैन मान्छेहरूसँग एक्लै बस्नु मन लाग्छ मेरो ओठ मुखै सुकेर आउँछ मलाई त्यति बेला बोल्नै आउँदैन मुखै सु भएको मुखै सु अब भेट्ट आयो खाइ पनि हाल्ने भोग लगायो खाइहाल्नु जस्तो लाग्दैन अनि के के कुराहरूले जस्तै तपाईँलाई जस्तै अब ठुलो स्वर आयो भने तर्सिनी त्यस्तो हुन्छ तपाईँलाई अहिले पनि ठुलो स्वर आयो भुइँचा लाग्यो कि भनेर डराउने अब अर्थ त त्यस्तै हो अब डर त अब लागिहाल्छ नि अब सधैँ आउँदैछ आइराखेकै छ हजुर दुर्गा कुमारी कार्की हजुर घर चाहिँ त्यो डर छ नि जुन भिजाइ लगाएपछिको जुन डर छ नि त्यसमा केही कमी आएको छ कि त्यस्तै छ कि झन् बढी लागेको छ कि त्यस्तै हो हो डर त्यस्तै छ अहिले पनि अहिले नै आउँछ कि आउँछ कि कोठा गयो भने डर हुन्छ भत्किन्छ किन्छ अनि त्यो भुइँचालोको कुराको चाहिँ कतिको याद आइरहेको छ तपाईँलाई जस्तै यतिकै बस्दाखेरि आइरहेको छ कि होइन कहिले आउँदैन कहिले धेरै जस्तो आउँछ जस्तो आउँदैन ए अनि हजुरलाई निन्द्रामा नराम्रो सपना देख्ने भुइँचालोको कुरा देख्ने त्यस्तो पनि त्यो कुरा जुन भुइँचालोको कुरा सम्झँदाखेरि तपाईँलाई काम गर्न नमनलाग्ने अत्यास लाग्ने त्यस्तो हुन्छ त्यस्तो चाहिँ हुँदैन अनि मानिसहरूसँग बोल्न नमनलाग्ने झिजो लाग्ने कोही बेला चाहिँ कसै अनि हजुरलाई जस्तै अब ठुल्ठुलो स्वर आउँदाखेरि झस्किने त्यस्तो हुन्छ भुइँचाल आएको जस्तो लाग्ने ठुलो स्वर आवाजले गाडीको अट्टो चाहिँ लाग्दैन झस्किनी त्यतिकै बसिरहेको थियो झस्किनी भुइँचाल लाग्यो कि जस्तो चाहिँ हुँदैन मेरो घर दोलखा जिल्ला जफे गाविस वडा नम्बर छमा पर्छ मेरो सुविधा पोखरेल अनि त्यो अहिले अहिलेको कुरा गर्दाखेरि हजुर आठ महिना भइसक्यो भुइँचालोको हजुर त्यो भुइँचालो सम्झिँदाखेरि अहिले कतिको डर लाग्छ तपाईँलाई पहिला जत्तिको लाग्छ के लाग्दैन लाग्दैन अचल पहिला चाहिँ भुइँचाल आउने बित्तिकै एक दुई किलो मासु नै घट्ने अनि त्यो दिन भोलिपल्ट पर्सिपल्ट म चाहिँ आगो बालेर बस्ने अनि बुवा आमा सुत्ने म उठ्ने अनि म सुत्ने बुवा आमा उठ्ने त्यहाँ सबैलाई उठाएर भगाउनको लागि हुन त कटेज है हाल्यौँ भोलिपल्टदेखि नै बाह्र गते त्यस्तो पो तेह्र गतेदेखि नै भए पनि अब कटेजभित्र पनि बस्नु पनि लाग्दो रहेछ क्या भुइँचाललाई छटपट्टि भइहाल्ने अनि त्यस्तो हुँदाखेरि चाहिँ अनि अहिले चाहिँ डर लाग्दैन अहिले डर लाग्नु छोडेको साउन्ड देखेँ मलाई कृपा हामीले शिविरमा बस्ने भूकम्प पीडितको कुरा सुन्दा त पिडिएसटी जस्तो समस्याहरू देखिने सम्भावना पो देखियो हो भूकम्प गएको आठ महिनाभन्दा बढी भइसकेको अवस्थामा पनि केही मानिसलाई उही किसिमको डर त्रास हुनु झस्किनु नराम्रो सपना देख्नु चिन्ताको विषय हो त्यही त खतराको घन्टी बजिसकेको छ यस्तो लक्षणमा बेलैमा सम्बोधन नगरे यसले ठूलो मानसिक समस्याको चुनौती खडा गर्ने निश्चित छ एउटा राम्रो कुरा चाहिँ समूहमा बसेका हुनाले त्यहाँका मानिसलाई आफ्नो दुःख बाँड्ने राम्रो ठाउँ पाएको छ यसले धेरै नै मद्दत गरेको छ साथै कतिजनाले त डर लाग्न छोडिसक्यो पनि भनेको सुनियो अनि धेरैजनामा डर र त्रास थोरै मात्रामा रहेको पाइयो भिडिएसटेको बारेमा जानकारी दिन हामीले विज्ञसँग सोध्नुपर्ने हुन्छ कृपा किनभने यो त एकदमै गहन र संवेदनशील से विषय पो हो नि सुजन तिमीले मेरो मनकै कुरा गर्यो अब यी पिडिएसटी को बारेमा विस्तृत जानकारी दिन हामीले मनोविध तथा मनोविमर्शकर्ता चेतना लोकसमलाई भेटेर अन्तर्वार्ता लिएका थियौ हामीले उहाँलाई भूकम्प पछिको अवस्थालाई मध्यनजर गरी पिडिएसटी को बारेमा प्रश्न सोधेका थियौँ त्यो सुनौ न त है तपाईँलाई भूकम्पपछि मानिसहरूमा चिडचिडापन निन्दा नपर्ने अनि झस्किने रिसाउने यस्ता यावत लक्षणहरू पाइयो यी स्वाभाविक लक्षणहरू हुन् कि यो का लक्षणहरू त्यो चाहिँ अब उसँगको पिटिएसटी नै भनेर हामीले भन्न पनि मिल्दैन होइन कतिवटा स्ट्रेस मात्रैले पनि गरिरहेको हुन्छ तर अब पिटिएसडीकै लक्षण भनेर हेर्नको लागि चाहिँ हामीले त्यो चेकलिस्ट बाटो त्यसलाई त्यो अनुसार चाहिँ हामीले हेर्दाखेरि था अनि थाहा हुन्छ कि त्यो पिटिएसडी हो या होइन भनेर चेकलिस्ट बनाएर चाहिँ एसेसमेन्ट गर्नुपर्ने हुन्छ हजुर हजुर भनेपछि यो जुन लक्षणहरू अघि मैले भए भने नि त्यो चाहिँ सामान्य स्ट्रेसको मात्रै लक्षण हो त्यो त्यही मैले भनेँ नि अब यसलाई स्ट्रेसै मात्र पनि भन्न मिल्दैन होइन त्यसमा थुप्रै कुराहरू आउँछ जस्तै अब नमिङको कुराहरू आयो त्यसमा उसले एभोइड गरेको छ त्यो ठाउँमा जानलाई उसलाई गाह्रो हुन्छ चा। या चाहिँ एकदमै उसलाई त्यो सपनामा पनि त्यही बार बार त्यो देखिरहेको छ या उसलाई त्यो एकदमै धेरै झल्को आइरहेको छ सानो कुरा पनि हुँदाखेरि पनि एकदमै धेरै झस्किन्छ तर्सिन्छ होइन भन्ने यस्ता कुराहरू थुप्रै कुराहरू छन् यी कुराहरू अनि उसको चाहिँ क उसको दिमागमा होइन उसको कङ्निसनमा नै त्यसले चाहिँ अझ धेरै असर पारिरहेको छ उसले आफूले गर्न मन लागेको कुराहरू उसले गर्न सक्दैन यी कुराहरू भएको खण्डमा चाहिँ अनि उसलाई पिटिएसडी हो भनेर भन्न मिल्छ होइन तर त्यसमा पनि क्राइटेरिया छ कि जस्तै अब रिएक्सपिरियन्सिङमा एउटै हुनुपर्ने एभोइडेन्समा दुइटा हुनुपर्ने अनि त्यसपछि चाहिँ हाइपर अराउजल होइन हाइपर अराउजल के एकदमै अब एकदमै उसलाई एकदमै त्यही कुरा सानो कुरा हुँदा पनि एकदम झसँग त्यहाँनिर अलिकति ढङ्ग आएको छ भने ऊ यहाँनिर तसिरहेको हुन्छ एकदमै अलर्ट स्टेटमा चौबिसै घन्टा जस्तो भइरह्यो भने हामी पनि आफै इमेजिन गरौँ न त्यो स्टेटमा भइरह्यो भने त हाम्रो हाम्रो मानसिकता पनि त अलिकति गाह्रै हुन्छ नि त त्यस्तो फेयर फ्याक्टरले गर्दा हुन्छ सो यसो भएको खण्डमा चाहिँ हो यो व्यक्तिलाई पिटिएसडी भयो भनेर भन्न सक्छौँ हजुर तपाईँ भूकम्पपछि विभिन्न स्थानमा जानुभयो अनि मनोविमर्शहरू पनि गर्नुभयो त्यहाँ जाँदाखेरि चाहिँ तपाईँलाई चाहिँ पिटिएसटी हुने सम्भावना कतिको देख्नुभयो यो चाहिँ अब वर्ल्ड वाइड नै हेर्दाखेरि के हुन्छ भने अब कुनै घटना घट्यो भन्नासाथ त्यो ठाउँमा सबैजनालाई पिटिएसटी हुन्छ भन्ने छैन होइन त्यसमा चाहिँ जस्तै अब बिस्तारै मान्छेले कोप गर्दै लान्छ नि केही समयसम्म त त्यो त अब त्यो हामीले पहिल्यैदेखि भनेअनुसारै एबनर्मल सिचुएसनमा जति पनि उसले प्रतिक्रियाहरू देखाएको हुन्छ त्यो क्रियाहरू चाहिँ नर्मल हो तर जस्तै अब त्यही प्रतिक्रिया मात्रै भनेर हामीले बसिराख्यौँ तर त्यो चाहिँ एक महिनाभन्दा पनि उता गइसक्यो भने चाहिँ अब चाहिँ पिटिएसडीको सिम्टम्समा डेभलप भयो भन्ने कुरा हामीले चाहिँ हेर्छौँ होइन सो तर त्यतिजेलसम्ममा मान्छेहरूले चाहिँ धेरैजसो मान्छेले त्यसलाई कोप गरिसकेको हुन्छ होइन र एकदमै थोरै पर्सेन्टेज मात्र हुन्छ जसलाई चाहिँ यसरी असर पारिरहेको हुन्छ म्याम यो टाइम फ्रेम हुन्छ नि जस्तै भूकम्प गएको लगभग आठ महिनाभन्दा बढी भइसक्यो mm -hmm. तपाईँले भनेको अघि त्यो जुन स्ट्रेसको लक्षणहरू त त्यो भूकम्प गएको लगत्तै नै देखिने कुरा भयो oh. पिडिएसटी त अब देखिने बेला oh. भयो नि होइन देखिसक्यो अब चाहिँ देखिसक्यो किन हामीले चाहिँ हेर्दाखेरि अब आ, आ, ए, ए, ए मिनिमम एक एक महिनाको कुरा गर्छौँ नि त उसको स्ट्रेस रहने भने त्यही तिनजार सबै मान्छेले त कोप गरिसकेको हुन्छ होइन सबै मान्छे डराएर चाहिँ घरभित्रै बसिरहेको अवस्था थिएन नि त त्यतिखेर कति मान्छेहरू चाहिँ ल यस्तो भयो भनेर कहाँ कहाँ कहाँ कहाँ गयो उनीहरू चाहिँ रिलिफमा वर्कहरू गर्यो विभिन्न ठाउँमा भिजिट गर्यो आफूले कोप गरेर लगिसक्यो होइन तर अब सबै मान्छेलाई त त्यो डर त अझ पनि छ अझ पनि अहिले पनि मान्छेहरूले के भन्छन् भने माथि जानै सक्दैनौँ हामी त अझ पनि हामी चाहिँ तल के सिटिङ रुममा नै हामी बस्छौँ माथि जाँदाखेरि दौडेर गयो अन्त खुल्लो तल दौडेर आयो भने त्यो फियर चाहिँ छ तर त्यो फियरै हो फियर फियर नै पिटिएसटी भन्न मिल्दैन पिटिएसटी हुनको लागि त उसको लाइफलाई नै एभ्री डे उसको जुन एक्टिभिटिजहरू छ त्यो एक्टिभिटिजहरूलाई चाहिँ असर पारेर ला, लानु लानु पऱ्यो होइन यो पिटिएसटी कसरी डायग्नोस पिटिएसटीको त चेकलिस्टै छ चेकलिस्ट छ अनि त्यो अनुसार हामीले हेरेर अनि त्यसलाई जस्तै अब कति चाहिँ अब यो कम को होइन जस्तै अब हाम्रोमा पनि आर्मड कन्फ्लिक्ट भयो त्यतिखेर चाहिँ मान्छेहरूमा पनि त धेरै कन्फ्लिक्टले गर्दाखेरि धेरै नै असर पारेको थियो नि त्यहाँदेखि होइन हो त्यतिखेरको अवस्थामा हेर्ने पिटिएसडी चेकलिस्ट अनि त्यसपछि नर्मल नर्मल इन द सेन्स अब यसरी यो अब नेचुरल डिजास्टर्सहरूमा भएको बेलामा हुने पिटिएसटीको त्यो अलिअलि उस्तै उस्तै नै छ तर अलिअलि मात्रै त्यसको स्कोरिङमा त्यो फरक पर्छ त्यसरी चाहिँ हामीले उसलाई कतिको छ भन्ने कुरा हेर्न सक्छौँ पिटिएसडीले पार्ने व्यक्तिगत जीवनमा के के असर पार्छ जस्तै यसले चाहिँ नै भावनात्मक रूपमा मा, मा मानसिकतामा होइन शारीरिक भयो त्यसले सम्बन्धमा उसको बिहेभियरलाई नै असर पारिरहेको हुन्छ जस्तै अब ऊ उसलाई चौबिसै घन्टा चाहिँ डर लागिरहेको छ उसलाई चिन्ता लागिरहेको छ होइन अब म के हुन्छु कसो हुन्छु भनेर उसलाई धेरै नै नै राश्यता आइरहेको हुनसक्छ सो त्यसले त त्यो उसको मानसिकताले गर्दाखेरि उसले त ऊ ह्याप्पी हुने या अरूसँग घुलमिल गर्ने भन्ने कुरा आएन उ त एक्लो हुँदै जान्छ उसको बिहेभियरमा त्यसरी परिवर्तन हुँदै जान्छ होइन शारीरिक रूपमा हेर्ने हो भने उरिटेट हुँदै जान्छ ह्याङ्गर हुनसक्छ उसकोमा या चाहिँ ऊ बोल्दै नबोल्ने पनि भएर जानसक्छ उसमा टाउको दुख्ने पेट दुख्ने शारीरिक सिकायतहरू अरू विभिन्न आउनसक्छ अनि त्यसले गर्दाखेरि ऊ चाहिँ अब सोसाइटीबाट नै एलिनेट हुँदै जाने एक्लै बस्न मन पराउने अनि आफ्नो मनको कुरा आफैसँग राख्ने भएपछि उसको दैनिकी नै त्यसले त असर पार्यो नि हजुर साथसाथै यो पा, पारिवारिक र सामाजिक असरहरू चाहिँ के के हुन् पारिवारिक ओके पारिवारिकमा पनि अब जस् ऊ एकदमै धेरै उसकोमा डर त्रास भइराख्यो भने उसले त आफूले गरिरहेको कार्यहरू पनि उसमा त कम भएर गयो एक्टिभिटिजहरू उसले कम गर्न गयो होइन त्यसले गर्दाखेरि चाहिँ अब परिवारमा पनि उसले जे गर्दैछ त्यसमा सबैमा ऊ जसरी एक्टिभ भएर उसले काम गर्थ्यो त्यसमा कमी भएर गइसकेपछि त त्यो एउटा हार्मोनि रिलेसन भएन त्यहाँनिर होइन अब एङ अघि भने जस्तै नै रिस हुनसक्ने भयो उसकोमा धेरै उसकोमा चिचिटाटपन हुने भयो सानो सानो कुरामा पनि इरिटेट हुने भयो फस्ट्रेसन उसमा हुने भयो हो, होइन ती कुराहरूले गर्दाखेरि पारिवारिक माहौलमा पनि ऊ चाहिँ अब एकदमै उसलाई गाह्रो पर्ने भन्ने कुराहरूको साथसाथै के अरे समाज भनेकै व्यक्ति व्यक्तिबाट हुने भयो अनि त्यही कुराले उसलाई समाजमा पनि त त्यसले त असर पार्ने भयो नि त मतलब त्यो यो व्यक्ति त यस्तो भयो भन्ने कुरा भएपछि मे बी अब उसको फ्यामिलीसँग धेरै कम्युनिकेट नहुन सक्ने यो चान्सेस किन मेन्टल हेल्थ भन्न यो मानसिक स्वास्थ्य भन्न साथै नेपालको परिवेशमा हेर्ने हो भने चाहिँ यसलाई अझ पनि एउटा स्टिगमाको रूपमा लिएको पाइन्छ हजुर पिडिएसटीको हामीले लक्षणहरू कुरा गऱ्यौँ डायग्नेसिसको कुरा गऱ्यौँ यसको असरहरूको कुरा गऱ्यौँ अब यसको उपचार विधिहरू चाहिँ के के होला यसलाई चाहिँ अब उसको एउटा त हामीले साइकोथेरापीबाट गर्न सक्छौँ होइन अर्को कुरा भनेको उसकोमा चाहिँ इएमडिआर भनेर भन्छ आई मुभमेन्ट डिसेन्सिटाइजेसन रिप्रोसेसिङ भनेर गर्छ त्यसबाट पनि हामीले गर्न सक्छौँ त्यो पनि एउटा थेरापी भयो अनि कग्नेटिभ बिहेभियर थेरापीमा पनि हामीले लान सक्छौँ यसलाई अनि एट द सेम टाइम हामीले चाहिँ विभिन्न आर्ट थेरापीहरूलाई युज गरेर पनि गर्न सक्छौँ अनि उसको क्रोनिक भएर गएको छ भने साइकेट्रिक हेल्प पनि हामीले चाहिँ लिन सक्छौँ यसको उपचार चाहिँ कतिको इफेक्टिभ पाइएको छ इफेक्टिभ छ एकदमै राम्रो छ बुइचा भुइँचालो गएको आठ महिनाभन्दा बढी भइसक्यो अनि तपाईँले पनि अघि भन्नुभयो कि पिडिएसटीको केसेसहरू चाहिँ अब आउन थालिसके देखिन थालिसके अब यो अहिले जे भए पनि यो बिगिनिङ फेजमा छ यसको रोकथामको लागि चाहिँ के के, के गर्नुपर्छ यसमा चाहिँ धेरैभन्दा धेरै अवेरनेस डेभलप गराउने जस्तै अब पहिला पनि अब यो हुनु भैँचालो गइसक्न साथै मान्छेहरूले चाहिँ सरकारी निकायदेखि विभिन्न अर्गनाइजेसन्सहरू एनजिओ आइएनजिओहरूले म्याक्सिमम् चाहिँ यो प्राथमिक मनोवैज्ञानिक उपचार भनेर गऱ्यो नि त पिएफए साइकोलोजिकल फर्स्ट एड सो त्यही नै हो होइन फर्स्टमा त अब अवेरै गराउने हो र म्याक्सिमम् जति ज सक्दो हामीले चाहिँ कम्युनिटीमा गएर यो फेस हुन्छ तर यसलाई चाहिँ चा नातिक नै हामीले यसरी वर्कआउट गर्यो भनेर भन्ने एउटा जनचेतनामूलक कार्यक्रमहरू म्याक्सिमम् डेभलपहरू गर्ने र गाउँ गाउँमा ठाउँ जहाँ जहाँ भेटिन्छ त्यहीँ त्यही हामीले गऱ्यौँ भने फर्स्टमा त अवेरै गराएर नै हामीले चाहिँ यसलाई होइन प्रिभेन्टिभ मेजर्समा अन्डरस्ट्यान्ड गराउने मान्छेहरूलाई कि यो हुन्छ एन्ड इट्स नर्मल र केही समयपछि यो चाहिँ सबै जा सबै ठिक भएर जान्छ भन्ने कुराहरू हामीले गराउने सपोर्ट सिस्टम जस्तै हाम्रो कन्टेक्स्टमा हेर्ने हो भने विदेशीहरू पनि चकित पर्छ हाम्रो सपोर्ट सिस्टम कस्तो राम्रो छ कम्युनिटी सपोर्ट सिस्टम होइन भैँचालो जाँदाखेरि ट टोल टोलमा बस्ने मान्छेहरू एकअर्कालाई नबोल्ने मान्छेहरू पनि आएर होइन बसेर ल कसरी हामी एउटा एउटा परिवार जस्तो भएर बस्ने भनेर होइन त्यो एउटा सपोर्ट सिस्टम डेभलप भएर अनि त्यसलाई स्ट्रेन्थन गर्दै जाने यस्तो हुन्छ भन्ने कुराहरू धेरै उनीहरूलाई चाहिँ अब यस्तो भएको खण्डमा के के उपायहरू हुनसक्छ त जस्तै एउटा डिप ब्रिदिङ नै एक्सर्साइज हामीले सिकाइदियौँ भने पनि त्यसले उनीहरूलाई धेरै त्यो उनीहरूमा हुने जुन डर छ त्यसलाई अलिकति कम गर्न सक्छ तनावलाई अलिकति कम गर्न सक्छ सो सरकारी निकायको तर्फबाट भयो अनि अरू एनजिओस आइएनजिओसले ए अब भैचालो गएको थ्री मन्थ्स या सिक्स मन्थससम्म चाहिँ हामीले वर्क गर्ने अनि देन अनि फिज आउट हुने भन्ने कुरा भन्दाखेरि पनि यसलाई लङ टर्म हिसाबमा किनभने पिटिएसडी त अब देखा परेर ठाउँ ठाउँमा देखा पर्न थालिसकेका छन् नि त होइन mm. देखेर मान्छेहरूले त्यो अनुभव गर्न थालेछ अब दिस इज ता द राइट टाइम क्या हामीले त्यसलाई इन्टरभेन्सनमा गर्ने कुराहरू हजुरको अमूल्य समय र विचारको लागि धन्यवाद थ्याङ्क यू तपाईँले तपाईँहरूले पनि यसरी होइन साइकोलोजीको बारेमा र विभिन्न विषयहरूलाई उठाएर चाहिँ एउटा जनचेतना दिने एउटा जमर्को गर्न खोज्नु भएको छ यसको लागि धेरै धेरै बधाई र धन्यवाद उहाँ हुनुहुन्थ्यो चेतना लोक्सम उहाँबाट हामीले पिडिएसटीको डायग्नोसिस उपचार विधि र भूकम्पपछिको चुनौतीको बारेमा जानकारी पायौँ अब हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ अर्थात साइक विज्ञान टिपको पालो सुजन तिमी एकदमै तनाव भएको बेलामा के गर्छौ तनाव कम गर्न जब म एकदमै तनावमा हुन्छु म एकछिन बस्छु अनि लामो सास तानेर लामो सास फाल्छु अरे यो त एकदमै सजिलो पो छ त सुन्दाखेरि यसको बारेमा केही भन्छौ कि हो एकदमै सजिलो उपाय र काम लाग्ने तरिका हो हामी जब तनावमा हुन्छौँ हामी शारीरिक र मानसिक रूपमा असन्तुलित हुन्छौँ हामी डराउँछौँ केही सोच्न सक्दैनौँ मुटु छिटो छिटो धड्किन्छ असिन पसिन हुन्छौँ यस्तो अवस्थामा हामीले आफ्नो शारीरिक र मानसिक अवस्थालाई आफ्नो काबुमा ल्याउन अति नै जरुरी हुन्छ अनि लामो, लामो, लामो सास तानेर लामो सास फालेर चाहिँ कसरी शारीरिक र मानसिक रूपमा आफूलाई काबुमा राख्न सक्छौँ त अङ्ग्रेजीमा यो तरिकालाई डाइफ्रामेटिक ब्रिदिङ भनेर भनिन्छ यसले शरीर र दिमागमा आवश्यक पर्ने अक्सिजन संचार गराउँछ अनि हाम्रो मांसपेसीलाई पनि आराम दिन्छ यसरी हामीलाई आफ्नो शारीरिक र मानसिक अवस्थालाई काबुमा राख्न मद्दत पुऱ्याउँछ यसमा के हुन्छ भनेर तिमीले मलाई सिकाउन सुझन मलाई यो तरिका सिक्न एकदमै उत्सुक भइसक्यौ ल म जे भन्छु त्यही गर है त हुन्छ आफ्नो शरीरलाई हल्का छोडिदेऊ आँखा बन्द वा खुला राख्दा पनि हुन्छ त्यसपछि आफ्नो एउटा हात पेटमाथि राख अब बिस्तारै नाकबाट लामो सास सास लिने क्रममा तिमीले आफ्नो पेट फुलेको महसुस गर्छौ त्यसपछि आफ्नो मुखबाट सास लामो गरेर बिस्तारै फालिदेऊ सास फाल्ने क्रममा तिमीले आफ्नो पेट घटेको महसुस गर्छौ अब यो प्रक्रिया आनन्दले तिनचोटि फेरि दोहोराउ <स्थारीजा> कस्तो महसुस भयो तिमीलाई मलाई एकदमै आराम लाग्यो शरीर हलुका भएको महसुस भयो यो त एकदमै राम्रो तरिका रहेछ तनाव घटाउन मलाई यस्तो राम्रो र सजिलो तरिका सिकाइदिएकोमा धन्यवाद छुझ नि तिमीलाई अब यो तरिका हामीलाई सुनिरहनु भएको साथीले पनि पक्कै अनुसरण गर्नुहुन्छ होला भनेर मैले आशा राख्दछु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 हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट द रेट साइक विज्ञानमा फलो गर्न पनि सक्नुहुन्छ आजको कार्यक्रमको पहिलो खण्डमा हामीले तनावको बारेमा कुरा गऱ्यौँ त्यसपछि दोस्रो खण्डमा भूकम्पपछिको अवस्थाको मध्यनजर गर्दै पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको बारेमा चर्चा गर्यौँ